काम नेपाल हिमाली र पहाडी जिल्लामा खाद्यान्न ठुवानी शुरू भारत जान लागेका दुई बालक सहित तिनजनाको बैतडी प्रहरीद्वारा उद्धार नेपाली यात्रुलाई सीमा क्षेत्रमा टाकाशस्त्र प्रहरीले निगरानी उपभोग्य वस्तुमा पचास प्रतिशत छुट गर्नुपर्ने माग गर्दै नेकपा माओवादी कञ्चनपुरद्वारा प्रधानमन्त्रीलाई ज्ञापन र अनाथ टोहारलाई आश्रय दिँदै कञ्चनपुरको बाल अञ्चल अनाथलाई आफै अना जिला कृषि वििकस कार्यालय डड़ेलधुरा साना साई सहकारी सिंचाई तथा प्लास्टिक पोखरी निर्माण को निवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना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 पुन योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइटीबाट डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उपवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुरा तथा पाएक कृषि सेवा केन्द्रमा सम्पर्क गर्न गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डरलडुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी ुवा कहाँ यस्तो पानी खान लाग्नु भएको खै म उमालेको पानी, आ, आ पानी।, उमाले पानी, उमाले पानी, पानी न उमालेको पानी खायो भने हाम्रो रोगहरूले आक्रमण गर्न सक्छ त्यही भएर पानी एकदमै सफा हुनुपर्छ कि बुवा हाम्रो आँखाले देख्न नसक्ने साना जीवाणुहरू पनि हुन्छन् पानीमा त्यसैले नि बुवा पानी उमालेर फ्युज प्रयोग गरेर फिल्टर गरेर या त पानी शुद्धिकरण गरेर मात्रै पानी खानु पर्छ के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 प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज र इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउब अनि विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु गत वर्ष असो तीन गते संविधान जारी हुँदा अधिकांश नागरिक खुशीमा थिए संविधान जारी भएको एक वर्ष पुग्दा खुसी त छ तर आशंका त्यो भन्दा बढ़ी संविधान र देशको स्थायित्व का लागि संविधान घोषणासँग यसको सफल कार्यान्वयन पनि नभई नहुने भए पनि गएको एक वर्षमा संविधान कार्यान्वयनका लागि भएका काम भने सन्तोषजनक हुन सकेनन् आठ वर्षसम्म संविधानसभामा चलेको रस्सा कसेपछि सोह्र सहमति गर्दै ठूला राजनीतिक दल संविधान निर्माणका लागि एक ठाउँमा उभिएका थिए तर संविधान कार्यान्वयनका विषयमा दलहरूबीच एकमत देखिएको छैन संविधान कार्यान्वयनको विषय सत्ता से राजनीतिको सेपमा परेको जस्तो देखिएको छ यद्यपि संविधान कार्यान्वयनका लागि एक वर्ष में कही काम भविधान कार्यान्वयन का, का एक सय अड़तीसवटा काउन् पर्ने भलेसम तीन वटा कानून मसदले पारित कर झंडे तीन दर्जन कानून को मस्यौदा तैयार भारून मंत्रालय जनाये एक वर्ष भि पुनरावेदन अदालत खारिज कर उच्च अदालत गठन करने व्यवस्था सरकार ने भरखरे कार्यान्वयन करो संविधान असोच तीन गतेंगे पुनरावेदन अदालत खारेज गरेर उच्च अदालत गठन गर्नुपर्ने व्यवस्था गरेको छ एक वर्षभित्रै प्रदेशहरूको प्रतिनिधित्व हुने गरी भाषा आयोग गठन गर्ने भनिए पनि सरकारले आवश्यक कानून विनय आयोग गठनको औपचारिकता मात्र दिएको छ हेलचेक कारण भाषा आयोगका लागि चाहिने सैद्धान्तिक स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदमै अट्किएको छ त्यस्तै स्थानीय तहको पुनर्संरचनाका लागि आयोग गठन गरेर काम भइरहेको भए पनि काम आयोगले सहज रूपमा काम गर्न सकेको छैन फागुन मसान्तसम्मको समय पुन संरचना आयोगले चुनावलाई लक्षित गरी असोचभित्र प्रतिवेदन बुझाउने भने पनि दलहरूको असहयोगका कारण नहुने सम्भावना बढ़ेको छ त्यस्तै प्रधानमन्त्रीको सहयोग जगत्वमा संघीयता कार्यान्वयन तथा अनुगमन समिति बने पनि प्रभावकारी हुन सकेको छैन संविधान नयाँ थपिएको थारू आयोग मुस्लिम आयोग राष्ट्रिय समावेश आयोग मधेस आयोग आदिवासी जनजाति आयोग दलित आयोग गठनका लागि आवश्यक बन्ने कानूनको मस्यौदा केही दिन अघि मात्र सरकारले संसदमा पुर्याएको छ संविधान जारी भएको एक वर्षसम्म पनि असन्तुष्ट पक्षको माग सम्बोधन हुन सकेको छैन सरकार र ठूला दलले संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाइरहे पनि मधेस केन्द्रित छन् दलहरूले कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् संविधानको कार्यान्वयनका लागि असन्तुष्ट पक्षलाई मूल प्रवाहमा ल्याउनु अपरिहार्य छ एक वर्षको अवधिमा असन्तुष्ट पक्ष प्रवाहमा नआउनु सकारात्मक संकेत होइन आफूले माग नभएसम्म मा सड़क नछाड्ने बताउनुहुन्छ सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेसँगै आन्दोलनकारीका माग सम्बोधन गर्ने प्रयास भए पनि त्यसले पूर्णता पाउन सकेको छैन संविधान घोषणा नहुन्छ दैदेखि विरोध गरिरहेका मधेस केन्द्रित दलले संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउने भएका छन् संविधान कार्यान्वयनका लागि सर्वाधिक महत्वपूर्ण काम स्थानीय प्रदेश र संसदको चुनावका लागि ठोस वातावरण तयार नहुँदा अझै पनि संविधानको भविष्यमाथि गरेको आशंका मेटिएको छैन चौहत्तर साल माघ सात गते भित्रै अर्थात अबको अठार महीनाभित्र तीनवटै चुनाव कुनै पनि हालतमा गरिनुपर्छ माघ सात गते भित्र चुनाव भएन भने संविधान कार्यान्वयन हुन सक्दैन त्यसका लागि दलहरू सत्ता स्वार्थमा फस्दा चुनावको जटिलता विषय बनेको छ सरकारले चैतमा चुनाव गर्ने बताए पनि स्थानीय तहको चुनाव गर्ने कि पुरानै संरचना अनुसार चुनाव गर्ने भन्ने विवाद टुंगिएको छैन संविधान निर्माणमा एक, एक भएका दल अब कार्यान्वयनमा पनि एक ठाउँमा उभिनु पर्ने देखिएको छ दलहरूको साझा कार्ययोजना बिना चुनाव हुने बिना संविधान कार्यान्वयन हुन नसक्ने पूर्व सभामुख नेङवाङको बुझाइरहेको छ कुनै पनि वाहनामा संविधान कार्यान्वयन नभए देशले लिन खोजेको नयाँ बाटो र पुग्न खोजेको नयाँ गन्तव्य अनिश्चित बन्ने देखिएको छ डलुरा सहित देशभर आज संविधान दिवस मनाइएको छ नेपालको संविधान दुई हजार बहत्तर घोषणा भएको दिनको अवसर पारेर आज दिवस मनाइएको हो दिवसको अवसरमा आज विहान आठ बजे डडलधुराको बागबजार बस पार्कबाट गरिएको प्रभात जिल्ला विकास समितिको प्रांगणमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो प्रभात फेरीमा जिल्ला दलका प्रमुख तथा प्रतिनिधि विभिन्न सरकारी कार्यालयका प्रमुख नेपाल प्रहरी विभिन्न विद्यालयका विद्यार्थीहरूका साथै संसारकर्मीको समेत सहभागिता कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष विष्णु भट्टले नेपालको संविधानमा भएका मुख्य व्यवस्था तथा संविधानका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो नेपाली जनताको लामो समयदेखिको संविधान सभा मार्फत संविधान निर्माण गर्ने सपना नेपालको संविधान दुई हजार पूरा गरेकाले यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता भएको कार्यपत्रमा उल्लेख गरिएको छ कार्यक्रममा बोल्ने अधिकांश राजनैतिक दलका नेताहरूले नेपालको संविधान दुई हजार बहत्तरको कार्यान्वयनमा केही ढिलाइ भएको र सबैले आफ्नो पक्षबाट सम्विधान पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ संविधानको कार्यान्वयनका लागि सबैले लाग्नुपर्ने भन्दै दलका नेताहरूले सबैको समर्थनमा संविधान घोषणा भएकाले कार्यान्वयनका लागि समेत सबैले एकवद्ध लाग्नुपर्ने बताएका छन् केही व्यक्तिहरूले संविधानका सुन्दर पक्षहरूलाई समाप्त पार्नका लागि संविधानको विरोध गरिरहेका भए पनि त्यसतर्फ सबैले सजग हुन आग्रह समेत गरेका छन् दिवसकै अवसरमा आज कर्मचारी र रा राजनीतिक दलहरूबीच डोरीतान खेल समेत सम्पन्न भएको छ उक्त डोरीतान प्रतियोगितामा कर्मचारीको टीम विजयी भएको जनाइएको छ कार्यक्रममा डरेलधुरा सदरमुकाम रहेका महेन्द्र नमूना उमावी माउन्टेन उमावि र ज्ञानोदय उमाविका विधार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए दिवसका अवसरमा भोलि विहान साढे बजे उप अस्पतालमा रहेका विरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ आज सम्पन्न भएको कार्यक्रमको रेडियो युनिटले प्रत्यक्ष प्रसारण समेत गरेको थियो एस... यसै गरी बैतडीमा दिवसकै अवसरमा सरसफाईमा ध्यान दियो नगर बस्तीलाई सफा र सुन्दर राखो भन्ने नारासहित विहान प्रभात फेरिसँगै बजार सरसफाई गरिएको हो बैतडीको सदनमा काम गोठाला पानी साइलेक गढ़ीमा सरसफाई गरिएको हो प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको नेतृत्वमा गएको टोलेले बजार सरसफाई गरेको हो सरसफाई कार्यक्रममा निजामती कर्मचारी नेपाली सेना नेपाल प्रहरी स्वास्थ्य कर्मी दल विध्यार्थी गैस नागरिक समाज एवं पत्रकार समेतको सहभागिता रहेको थियो त्यस्तै नेपाल विद्यार्थीसँग पैतडले पनि आज साँझ बाजागाजासहित विभिन्न कार्यक्रम गरी सदनमुकाममा संविधान दिवस मनाउने भएको छ यसै गरी कैलालीमा पनि जिल्ला विकास समिति कार्यालयको संयोजकत्वमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम भएको छ आज जीविसको संयोजकत्वमा धनगढ़ीको चौराहाट जीबीस सा कार्यालयसम्म पूर्भात फेरी गरी समारोहमा परिरत भएको थियो स्थानीय विकास अधिकारी केशव प्रसाद विमलीको अध्यक्षतामा भएको समारोह कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल कैलाली प्रहरी प्रमुख राजेन्द्र विष्ट नेपाल बारका जिल्ला अध्यक्ष प्रेमचन्द्र लगायत राजनैतिक दलका प्रतिनिधि सरकार गैर सरकारी संघ संस्थाका प्रतिनिधि नागरिक समाज पत्रकार लगायतको उपस्थिति रहेको थियो सो अवसरमा कार्यालय संघ संस्था तथा घर गर घरमा दिपावली समेत गरिएको थियो नेपाल खाद्य संस्थान धनगढ़ीले खाद्यान्न अभाव हुने हिमाली र पहाड़ी जिल्लामा खाद्यान्न ढुवानी शुरू गरेको छ सा, संस्थानले खाद्यान्य अभाव हुने सुदूरपश्चिमको बाजुरा बाहेक अन्य जिल्लामा ढुवानी शुरू गरेको हो बाजुरामा वर्षातमा अवरूद्ध भएको सड़कको ट्रयाक नखुलिएकाले ढुवानी हुन नसकेको नेपाल खाद्य संस्थान धनगढ़ी शाखाका प्रमुख डिल्ली राज लम्सालले जानकारी दिनुभएको छ उहाँले धर्चुला तथा अछाममा ढुवानी भइसकेको भन्दै बझाङको लागि तयारी भइरहेको र बाजुरामा सड़कका कारण समस्या भएको बताउनु भएको छ नेपाल खाद्य संस्थान धनगढ़ी शाखाले बाजुरा बचाङ अछाम बैतडी दार्चुला हुम्ला र मगु सदरभोकामका लागि कोटा निर्धारण गरिएको थियो संस्थानका अनुसार बाजुराको कुल्टी मार्दडीको डिपोका लागि बाइस हजार क्विन्टल बछाङको चैनपुर र पिसौनी डिपोका लागि दुई हजार र अछामको मंगलसेन कमल बजार तथा विनायक डिपोका लागि एक हजार चामलको कोटा छुट्याएको छ यसै बैतडीको फुलचोडी हाट डिपोका लागि एक हजार र दार्चुलाको परिवार खण्डेश्वरी सुनसेरा डिपोका लागि चार हजार पाँच सय चामलको कोटा निर्धारण गरेको शाखा प्रमुख डिल्ले राज बताउनु भएको छ हुम्लाको श्रीनगर डिपोका लागि एक हजार हुम्ला सदरमुकाम सिमीकोट डिपोका लागि छ सय मुगु सदरमुकामका लागि एक हजार चामलको कोटा छुट्याएको छ ठाउँ अनुसार न्यूनतम चौतिसदेखि अधिकतम चौवालिस रूपियाँसम्म मूल्य निर्धारण गरेको प्रमुख डिल्ले राज बताउनु भएको छ भारत जान लागेका दुई बालक तीन तीनजनाको प्रहरीले आज बैतडीको सिमानाका झुलाघाटबाट उद्धार गरेको छ उद्धार गरिनेमा बैतडीको डिला सैनी तीन धामी गाउँका गणेश भूलका पन्ध्र वर्षका छोरा किशोर भूल डिलासैनी तीन खर्कका मणिराम भूलका पन्ध्र वर्षका छोरा वीरेन्द्र भूल र डिलासैनी तीन मष्टाखण्डका कालुराम सार्कीका सत्र वर्षीय छोरा प्रेम सार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायक उपरीक्षक बाल नरसिंह राणाले उनीहरूलाई प्रहरीले आज बैतडीको सिमानाका झुलाघाटमा प्रहरीले प्रहरी शंका लागेर सोधपूछ गर्दा घर गर परिवारलाई थाहाई नदी भारत जान लागेको खुलेपछि उद्धार गरेको हो उद्धार गरिएका तीनैजना स्थानीय कफला सैनी महावी पुजारी गाउँमा कक्षा नौमा अध्ययनरत रहेका थिए उद्धार गरिएका तीनैजनाका परिवारलाई खबर गरिसकेको र घर गर आएपछि परिवारको परिवार जिम्मा लगाइने प्रहरी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ यसअघि पनि प्रहरीले भदौ 21 गते बैतडीको सिमानाका झुलाघाटबाट पाँच किशोर किशोरीको उद्धार गरेको थियो भदौ एक्काइस गते उद्धार गरिनेमा शिवलिंग तीनका शालिभान दमाईका अठार वर्षीय छोरा दीपक दमाई थाकाडा आठका जंगे दमाई कि पन्द्र वर्षीय छोरी चनमती दमाई महादेव चार सजाउका गणेश दत्त पन्तका सोह्र वर्षीय छोरा विष्णु पन्त सोही ठाउँका हरिदत्त पन्तका सत्र वर्षीय छोरा बसन्तराज पन्त र रामद पन्तका रा राम पन्त सत्र वर्षीय छोरा पुष्कर पन्तलाई उद्धार गरिएको हो पछिल्लो समय बैतडीमा विध्यालय छोडेर भारत जाने बालबालिकाको संख्या बढ़दै गइरहेको छ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पत्रकारहरूलाई खाद्य स्वच्छता रिपोर्टिङ सम्बन्धी तालिम आज डडेलधुरामा समापन गरेको छ डडेलधुरा जिल्लाका सत्रजना क्रियाशील पत्रकारहरूलाई दिएको उक्त तालिमले ता खाद्यान्नका साथसाथै खाद्य सुरक्षा खाद्य वस्तु दूषित वस्तु लगायतका विषयमा प्राविधिक विषयहरूमाथि सिकाइ भएको समापन कार्यक्रमका अध्यक्ष एवं क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगड़ी कैलालीका प्रमुख उपेन्द्र रायले बताउनु भएको छ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले तालिमबाट सिकेका विषयवस्तुलाई आफ्नो सञ्चार माध्यममा लागू गरी सबैलाई जानकारी दिइ सचेत गराउन आग्रह समेत गर्नुभएको छ क्षेत्रीय खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ी कैलालीका का प्रमुख उपेन्द्र रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डडेलधुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह प्रमुख अतिथि र नेपाल पत्रकार महासंघ डडेलधुराका सभापति छत्र साउथ अतिथि रहनु भएको थियो उपभोग्य वस्तुमा पचास प्रतिशत छूट गर्नुपर्ने माग गर्दै नेकपा माओवादी कञ्चनपुरद्वारा प्रधानमन्त्रीलाई ज्ञापन नेपाली यात्रुलाई सीमा क्षेत्रमा ठग्ने टाँगाहरूमाथि सशस्त्र प्रहरीको निगरानी सप्ताह ज्ञान महायज्ञबाट उठेको रकम अझै क्याम्पसलाई हस्तान्तरण भएन लगायतका समाचार एकैछिन पछि प्रस्तुत गर्नेछौ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 बाल पन्नर पन्ध्र किसिमका भिटामिन रे आइरन लगायतका खनिज तत्त्वको मिश्रण हो यो नाना पाकेटमी धुलो जसो पाइन्छ त्यो यसै हो यो, यो बच्चाको खनाइनु मिसाईबाट खुवाउनु पढन छ बाल भिटा छ महिना पुरा भयो बटी है दुई बच्चालाई खुवाउनु पढन ए खुबै निकै कुराले अर्यातमले त फाइदा के उनीहरू भई बच्चाको शारीक र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने रे अरू सूक्ष्म तत्वको कम हुन बट जोगाउँछ बालबिटा खुवाया पछा बच्चा चलाख दे फुर्ती फार्ती भएका हुनन् बालबिटा खुवाएका बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाई रोग लाग कसरी खुवाउनु पढन बच्चानले खाने चार समूहका खानेकुरा मिसाई बर बनाएको बाकलो जाउलो निक मिसाएको खानु लिटो जस्ता नरम खानेकुरा मिसाईबाट खुवाउनु पढन छ एक वर खाने कुरा खुन्ज्या एक, एक पाकेट बाल पुरै मिसाईबाट खुवाउनु पढन हो भाउजू एक कुरा निकै बुझ बाल भिटा खाना मिस्याए भने तमले त्यो आधा घण्टा भित्रै सबै खुवाइ सक्नु बाल भिटा समुदाय प्रबर्धन कार्यक्रम का जिला स्वास्थ्य कार्यालय डड़ेलधुरा रेडियो यूनिटी सूचना। आदरणीय रंगुन भ्याली भित्री मधेस भित्रका सम्पूर्ण आमा बुवा तथा दाजुभाइ दिदी बहिनीहरू विगत वर्षौंदेखि स्वास्थ्य लाभको कामना गर्दै आएको यस डी मेडिकल हल अस्पताल रोड जोगबुडामा यही असोज सात गते शुक्रबारका दिन वीर अस्पतालमा पूर्व कार्यरत र हाल नेपालगञ्ज मेडिकल कलेजका जनरल फिजिसियन डाक्टर अनुप कुमार गुप्ता आउनुहुने भएकाले समयमै नाम दर्ता गराई रोगको उपचार गरी स्वास्थ्य लाभ गराउनु अनुरोध गरिन्छ उपचारमा दिइने सेवाहरू भिडियो एक्सरे गर् सेतो पानी बग्ने अङ्ग चिलाउने सुगर मृगौला उच्च रक्तचाप मानसिक रोगी हात खुट्टा झमझमाउने ज्वाड रक्सी सुटाउने साथै सबै प्रकारको ल्याब सेवा नेबुलाइजर मुटुको इसिजी र अल्ट्रासाउ नाम दर्ता फोन बाटा समेत कर सकिने संपर्क व्यक्ति हरिप्रसाद जोशी संपर्क नंबर अंठानब्बे अड़चालीस बयासी बासठी छियासी अंठानब्बे पैंसठी पैंसठी शून्य आठ एकानब्बे रे चौदह एकसठी चालीस चौहत्तर डी के मेडिकल हल अस्पताल रोड पशुराम नगर पालिक बारह जोकबुला तपाईँहरूले बयानब्बे दशमलव दुई मे खर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो डार प्रस्तुत गरेका थियौं संविधान घोषणाको एक वर्ष पूरा बाध्यकारी केही काम भए पनि चुनाव अन्यलमै संविधान दिवसको अवसरमा डडेलधुरामा प्रभात फेरिका साथै औपचारिक कार्यक्रम नेपाल खाद्य संस्थान धनगढ़ीले खाद्यान्न अभाव हुने हिमालय र पहाड़ी जिल्लामा खाद्यान्न ठुहानी शुरू लगायतका समाचार चाडपर्व नजिक रहेका बेला उपभोग्य वस्तुमा कालो बजारी मौलाइरहेको आरोप उपभोग्य उब्भो, वस्तुमा कालो बजारी रहेको आरोप लागेपछि पचास प्रतिशत छूट गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन बुझाएको छ चाड़पर्व नजिकी रहे, रहेका बेला व्यापारीहरूले मनपरे रूपमा उपभोग्य वस्तुहरूको मूल्यमा कालो गरिरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले प्रमुख जिल्ला अधिकारी मनमोहन प्रसाद खनाल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो व्यापारीहरूले मनपरे रूपमा उपभोग्य वस्तुहरूको मूल्यमा वृद्धि गरेको भन्दै माओवादी जिल्ला सचिव अग्नि धामीले सरकारले उपभोग्य वस्तुमा सरकारले पचास प्रतिशत हुनुपर्ने बताउनु भएको छ माओवादी पार्टीले ज्ञापन मा भारतीय एसएसपीले कञ्चनपुरमा गर्ने ज्यादा सुकुमवासीको उचित व्यवस्थापन किसानहरूको धान गहुँको मूल्य निर्धारण लगायतका विषयमा ध्यान आकर्षण गराउँदै यथाशीघ्र अवस्थामा मागहरू संघर्षमा उत्रिने समेत चेतावनी दिएको छ नेपाली यात्रुलाई सीमा क्षेत्रमा ठग्ने टाँगाहरूमाथि सशस्त्र प्रहरीले निगरानी बढ़ाएको छ भारतको वनवासाबाट महेन्द्रनगर आउने क्रममा यात्रुबाट बढ़ी भाडा लिएर ठगी गरेको गुनासो बढ़ेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढ़ाएको हो आइतबार मात्रै भारतबाट नेपाल आउने क्रममा यात्रुबाट बढ़ी भाड़ा असुलिएको आरोपमा तीनवटा टाँगाहरूलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको सीमा सशस्त्र प्रहरी भन्सार गुल्म गड्डाचौकीका डीएसपी नेत्र केसीले जानकारी दिनुभएको छ टाँगा चढ़ेर वनवासा पुगेका यात्रुलाई चालकले बढ़ी भाडा लिएको नलिएको विषयमा सोधपूछ गर्ने रिएको पाइएमा नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी प्रहरीलाई जिम्मा लगाउने काम भइरहेको छ कैलालीको मुसेरीमा रहेको खपतड़ बहुमुखी क्याम्पसमा कृषि क्याम्पस स्थापनाका लागि सहयोगर्थ लगाएको सप्ताह ज्ञान महायज्ञबाट उठेको रकमलाई क्याम्पसले आफ्नो मातहतमा लिन पहलै नगरेको र आफूलाई नभनेको महायज्ञ संयोजक रामबहादुर कले बताउनु भएको छ क्याम्पसका सम्बन्धित व्यक्तिहरूलाई माग गरे तत्काल रकम हस्तान्तरण गर्ने संयोजक कलेलले बताउनु भएको हो असोज दुई गतेको गाविसको बैठकमा आफू आएको र आफ्नो भनाई लिखित रूपमा गाविसको सिवलाई सम्बोधन गरी बुझाएको रामबहादुर कले बताउनु भएको छ क्याम्पसको रकम भएकाले क्याम्पसलाई हस्तान्तरण गर्न तयार रहेको उहाँले बताउनु भएको हो क्याम्पसले आफ्नो खातामा रकम लिन पहलई नगरेको उहाँले गुनासो गर्नु भएको छ सा, साथै कले क्याम्पसले आफूसँग रकम नमागेको बताउनु भएको छ अनाथ टुहुरालाई आश्रय दिँदै आएको कञ्चनपुरको भीमदत्तनगर स्थित महाकाली बाल अनाथलाई आफै अनाथ अवस्थामा पुगेको छ विभिन्न दाताको सहयोग र स्थानीय निकायको अनुदान रकममा अनाथलय अनाथालय बाल बालिका को भरोसा बंद आयो बाल अनाथालय कही समय यता आफै भरोसा विहीन बन्न पुगेपछि व्यवस्थापनमा जटिलता हाल 27 जना अनाथ बाल बालिकाले आश्रय लिँदै आएको उक्त अनाथालय आठ लाख रुपियाँ ऋणमा डुबेको छ मासिक एक लाख भन्दा बढ़ी अनाथालयको व्यवस्थापन खर्च आवश्यक पर्ने बाल अनाथलयका कार्यालय प्रमुख शंकर बहादुर चन्दले बताउनु भएको छ उहाँका अनुसार सरकारी अनुदान पनि कटौती हुँदै गएपछि जटिलता झनै थपिएको छ अनाथालयमा कार्यरत चार जना कर्मचारीले विगत सात महिनादेखि गत वर्ष जिल्ला विकास समितिबाट दुई लाख छयालिस हजार भीमदत्त नगरपालिका कार्यालयबाट एक लाख कञ्चनपुर निर्माण व्यवसायी संघबाट तीस हजार र सवारी चालक अनुमति पत्र दरखास्त फारम विक्रीबाट एक लाख छब्बीस हजार अनाथलयमा आएको छ चन... चन्दले बताउनुभयो अगिल्लो आर्थिक वर्षसम्म महिला तथा बाल बालिका मन्त्रालयबाट वार्षिक दुई लाख पचास हजारसम्म अनुदान आउने गरेको भए पनि गत वर्षदेखि नै सो रकम कटौती भएको अनाथालय व्यवस्थापन समितिले जनाएको छ बाजुरा विछाय गाविस सफर दुईजना मात्रै सरकारी जागिरमा रहेका छन् जिल्लाको सबैभन्दा ठूलो क्षेत्रफलमा रहेको विछ्यायमा पाँच घरधुरी रहेका छन् स्थायी सरकारी जागिरहरू प्राथमिक विध्यालयको शिक्षक ओड़ा नम्बर छ टीन गाउँका गोरख बहादुर पोहरा र छ नम्बर ओडाकै देउसैन गाउँका जगत बहादुर थापा स्वास्थ्य चौकीमा सहयोगी रहेका छन् गाविसभरे दुईजना मात्रै सरकारको माना खाने स्थायी जागिर भएको स्थानीय देव बहादुर थापाले बताएका छन् विक्रमसम्म दुई हजार सालको जनगणना अनुसार विछ्यायको जनसंख्या दुई साक्षलव नौ प्रतिशत साक्षर रहेका छन् जिल्लामा सबैभन्दा ढिलो अर्थात दुई सालमा मात्र एक प्रस्तावित माध्यमिक विद्यालय पिछामा संचालनमा आएको थियो बैतडीको हटैराजा चारका धौला चन्दले स्वास्थ्य चौकीलाई जग्गा स्वास्थ्य चौकी भवन निर्माणका लागि पाँच हजार रोपनी जग्गा गर्नुभएको हटै राजा स्वास्थ्य चौकीका इन्चार्ज जगदीश भट्टले जानकारी दिनुभयो चन्दले स्वास्थ्यको नाममा जमिन नामसारी गरेको छ <To> <hostile language> जग्गादान गरेसँगै स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुनुका साथै उक्त ठाउँमा स्वास्थ्य चौकी भवन निर्माण भएपछि स्थानीय बासिन्दाहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ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 मुलुकका केही ठाउँमा हल्कादेखि मध्यम खाले वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ संविधान घोषणा एक वर्ष पूरा बाध्यकारी केम भुना अन्याधान दिवस के अवसर में डलधुरा में पूर्वाध फेरी का औपचारिक कार्यक्रम खाद्य संस्थान खाद्यान्न अभावने हिमालीयडी जिलाद्यान ठुआने शुरू भारत जान लगे दुई बालक सहित तीनजना को बैतड़ी प्रहरी उद्धार नेपाली यात्रुलाई सीमा क्षेत्रमा ठग्ने टाँगाहरूमाथि सशस्त्र प्रहरीले निगरानी उपभोग्य वस्तुमा पचास प्रतिशत छूट गर्नुपर्ने माग गर्दै नेकपा माओवादी कञ्चनपुरद्वारा प्रधानमन्त्रीलाई ज्ञापनको बाल अञ्चल आफै अवस्था